गाउँ गाउँमा स्थानीय सरकार बनाउनु पर्ने कांग्रेस वरिष्ठ नेता पौड्यालको भनाई एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक संविधान संशोधन भए धर्मनिरपेक्षता पनि परिवर्तन हुनुपर्ने राबरमा नेपालको माग प्रधानमन्त्री प्रचण्ड र जापानी विदेश बीच भेटघाट जापानमा शक्तिशाली समुन्द्री आदिका कारण एघारको मृत्यु युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण सोह्र घाइते बी डिविजन लीग फुटबल में बुधवार टीम एनआरडी रुमलटार विजयी प्रभावकारीडुलेसन को बयानबे दशमलव दुई मेगा हर्ज रट में रेडियो यूनिटी डॉट कम डट एनपी प्रसारण भर रास बजे यूनिटी खबर में स्वागत खबर अब नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा स्थानीय सरकार बनाउनु पर्ने बताउनु छ जनताले स्थानीय तहबाट शासन गर्ने व्यवस्था नै संज्ञता भएकाले स्थानीय सरकार धेरै बनाउनु पर्ने पौडेलको भनाइ छ तीजका अवसरमा आज आफ्नै निवासमा कांग्रेसका महिला केन्द्रीय सदस्य तथा महिला सांसदहरूका लागि शुभकामना कार्यक्रम आयोजना गर्दै पौडेलले आरोप प्रत्यारोपमा प्रत्यारो उत्राउनु भन्दा पनि स्थानीय तह पुनसंरचनामा आएका समस्यालाई मिलेर समाधान गर्नुपर्ने बताउनु भएको छ वहाँले संविधान कार्यान्वयनका लागि छोटो समयमै तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै जतिसक्दो चाँडो संविधान संशोधन गरी सबैलाई निर्वाचनमा जाने वातावरण बनाउनु पर्ने बताउनु भएको छ भक्तपुर र परीक्षा नियन्त्रण कार्यालय सानोझिमी भक्तपुरले आज साँझ प्रवेशिका एसएलसी पुरक अर्थात ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ कार्यालयमा बसेको बोर्ड बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गर्दै अनुसार परीक्षा नियन्त्रण कृष्ण प्रसाद काप्रीले जना परीक्षार्थीको स्तर अर्थात ग्रेड वृद्धि भएको जानकारी दिनुभयो चालिसजनाको नतिजा भने स्थगित गरिएको छ परीक्षामा एकतीस जना छात्र र पैंतिस हजार सात सय आठ जना छात्रा गरी सैसठी हजार तिरहत्तर जना परीक्षार्थी सहभागी भएका थिए एसएलसी परीक्षामा बढ़ीमा दुई विषयसम्म सैद्धान्तिक तर्फ डी र ई ग्रेड ल्याउने नियमित तर्फ एक लाख आठ हजार तीन जना र एक्जाम डेट जना गरी कुल एक जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए कार्यालयले परीक्षा गत साउन चौध गतेदेखि एक्काइस गतेसम्म सञ्चालन गरेको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याई त्यसँग त्यससँगै धर्मनिरपेक्षताको अन्त्य र हिन्दू राष्ट्रको पुनर्स्थापना सम्बन्धी प्रस्ताव समेत ल्याउनुपर्ने मांग गर्नुभएको छ सप्तरी सदरमुकाम राजविराजमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष थापाले मधेसवादी दलको माग सम्बोधन गर्ने भन्दै सम्विधान संशोधनको प्रस्ताव ल्याउने भए त्यसैसँग धर्मनिरपेक्षताको अन्त र हिन्दू राष्ट्रको पुनर्स्थापना सम्बन्धी संशोधन प्रस्ताव पनि सँगैले जानुपर्ने बताउनु भएको छ नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्य मन्त्री नोवु किसाईले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको प्रधानमन्त्री प्रचण्डले जापानले गर्दै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाड़ बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढ़ेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गर्नुभएको थियो प्रधानमन्त्री प्रचण्डले काठमाण्डु नौविशे सुरूङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकोले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो जापानका राज्य मन्त्री नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन शान्ति प्रक्रिया पुननिर्माण र समृद्धिका लागि प्रधानमन्त्रीले अघि बढ़ाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र रह सहयोग रहने बताउनु भएको छ <स्था> सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ देवेन्द्र गोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको बारे जानकारी दिन आदेश दिएको हो अधिवक्ता डाक्टर चन्द्रकान्त घेवाली लगायतले गत वैशाख 21 गते स्थानीय निकायको निर्वाचनको मिति जतिसक्दो छिटो तोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए <देवागा> पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले डडेलधुरालाई खेलकुद करना सकीने, सा। प्रेस चौतारी नेपालले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले खेलाड़ीहरूका लागि डलधुरामा उपयुक्त वातावरण रहेको भन्दै जिल्लालाई खेलकुद हबका रूपमा विकास गर्न सकिने बताउनु भएको हो साथै प्रयोगशालाको रूपमा खेलकूद रंगशाला निर्माण लगायतका गतिविधि मार्फत खेलकुद हबको रूपमा विकास गर्न सकेमा छिमेकी देशका खेलाडीहरू समेत यहाँ अभ्यासका लागि आउन सक्ने प्रबल सम्भावना देखिएको उहाँको बुझाइरहेको छ यो अभ्यास अगाडि बढ़ाउन सकेमा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 देवराज जानकारी ट्टले वित्तीय सेव... सेवा तथा वैकल्पिक जीविकोपार्जन सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम आज परशुराम नगरपालिकामा सम्पन्न भएको छ युएसए आईडी को आर्थिक सहयोग रूलधुरा पहल को पहल परियोजनाको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो अन्तर्क्रियामा परशुराम नगरपालिकाका वाड़ा नम्बर एकदेखि बाह्रवटा सम्मका एकचालिसजना भन्दा बढ़ी बेरोजगार युवाहरूको सहभागिता रहेको थियो ग्रामीण स्तरमै स्वरोजगारीका अवस्था पहिचानका लागि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको वित्तीय बिति, सेवा तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम अधिकृत गणेश प्रसाद बोहराले बताउनु भएको छ भूभागमा आएको समुद्री आधिका कारण एघार जनाको ज्यान गएको छ थप तीनजना अझै बेपत्ता रहेका त्यहाँका स्थानीय मीडियालाई उद्धित गर्दै चिनिया समाचार संस्था सिन्वाले जनाएको छ मृत्यु हुनेहरू मध्ये नौ जनाको सब उत्तर पूर्वी भूभागको भाइजुनी शहर स्थित एक नर्सिङ होम नजिक फेला परेको स्थानीय प्रहरीले जनाएको छ भूमि सुधार मन्त्रीका अनुसार मंगलबारको भारी वर्षाले ओमोगा नदीको किनारमा फुटेको कारण सो मानवीय क्षति हुन पुगेको बताएका छन् अस्ी भन्दा बढ़ी मानिसलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ आयरल्याण्ड युनाइटेड एयरलाइन्सको यूए आठ सय अस्सी विमानमा अचानक खराबी आएपछि आयरल्याण्डको सोनान विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ कम्पनीले एक विज्ञप्ति निकाल्दै उक्त बोइङ सात तीन शून्य शून्य विमानमा खराबी आएपछि सोनान विमानस्थलमा आपतकालीन अवतरण गरिएको र उक्त विमानमा रहेको दुई सय सातजना यात्रु र विमान चालक दलका तेह्रजना सदस्य रहेको जनाइएको छ घटनामा विमान कर्मचारी दुई सहित सोह्रजना घाइते भएका छन् टेक्सको होस्टनबाट लण्डनको हिटथोक्रा लागि उड़ेको विमान थियो खबरको अन्त्यमा एउटा खेल खबर बी डिविजन लीग फुटबलमा आज भएको खेलमा न्युरो टीम एनआरटी र खुमलचार विजयी भएका छन् हल्चोक मैदानमा भएको खेलमा एनआरटीले पुलचोक स्पोर्टस क्लबलाई एक शून्य गोल अन्तरले पराजित गरेको हो एनआरटीका लागि प्रदीप गुरूङले गोल गरे यस्तै एन्फा कम्प्लेक्स सादोबाटमा भएको खेलमा खुमलचारले श्री क्लबलाई दुई एक गोल अंतर हल्चक बुधवार खेल बासबारी क्लब रानीपोखरी कर्नर आरसीटी लेक गोल को बराबरी में खेले आरसीटी सुजन राय को गोलवाट अग्रता लिये छत्तीश खड़का बराबरी गोल फर्का रात दस बजे यूनिटी खबर सकने जामुख स शीर्षक पटक गांव गांव में स्थानीय सरकार बना पड़ने कांग्रेस वरिष्ठ नेता पौड्य को भनाई एसएलसी पूरक को परीक्षा नतीजा सावजनिक संविधान संशोधन भे धर्म निरपेक्षता परिवर्तन होने रापरमा नेप को माग प्रधानमंत्री प्रचंड र जापानी विदेश बीच भेटघाट जापान शक्तिशाली समुद्री आदि कारण एघारह को मृत्यु यूनाइटेड एयरलाइंस विमान आपतकालन अवतरण सोलह घाइते र बी डिभिजन लिग फुटबलमा आज भएको खेलमा न्युरो टिम एनआरटी र खुमल चार विजय <laughs> अवस्था गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो आजका लागि हाम्रा हाम्रो भेट भोलि बिहान सात बजे हुने आजलाई समाचार कक्षका सम्पूर्ण सँगै म बीरेन्द्र पनि विदा हुन्छु नमस्कार